पढ़मा आज हामी सधैं जस्तै विश्वका 30 भन्दा बढ़ी भाषामा अनुवाद भइसकेको केन स्कूलनको पुस्तक जनधन गलिवलका साहसिक कार्यहरूबाट जनधन अर्थात जुजुमानका अनुभवहरू कथाका रूपमा सुन्छौं यी कथाहरूमा व्यक्त जुजुमानका अनुभवले हामीलाई बजार उद्यमशीलता र यससँग सम्बन्धित नीतिबारे बुझ्न मदत पुर्याउने विश्वास हामीले लिएका छौ त्योभन्दा अघि बजारबारे हामीले पालेका केही भ्रम चिर्नतर्फ नै लागौ यसका लागि बजारमाथि लाग्ने केही पुराना आरोप एकपटक सम्झौता बजारले त धनीलाई मात्र फाइदा पुर्याउने त हो नि जोसँग पहिले टन्न पैसा हुन्छ उसकै मात्र भलो हुन्छ बजारमा धनी अझ धेरै धनी हुँदै जान्छन् गरिब अझ हुँदै जान्छन् धेरै पैसा कमाउन मन छ भने धेरै नै लगानी गर्नुपर्छ अनि मात्रै हुन्छ जसले पहिला व्यवसाय सुरु गर्छ उसले मात्रै मनग्गै आम्दानी गर्छ पछि आउनेलाई त त्यस्तै हो बजार बारेमा यी धारणालाई यसो गहिरिएर सोच्यो भने यी आरोपहरू शत सही भने होइन भनेर बुझ्न सकिन्छ बजारको प्रक्रिया भनेको दौड़ प्रतियोगिता जस्तो बिल्कुलै होइन जित र हारले निर्णय हुने बजारमा त लेनदेन हुन्छ जहाँ दुवै पक्षहरू आफूलाई फाइदा हुन लागेपछि मात्र वस्तु र सेवाको लेनदेन गर्छन् यसलाई यसरी बुझौँ उद्यमीले बेचेको वस्तु वा सेवाले किन्ने ग्राहकको आवश्यकता पूरा गर्ने वा उसको जीवन सजिलो पार्ने भयो भने मात्रै व्यापार अनि लेनदेन हुन्छ अनि प्रतियोगितामा जस्तो एउटाले जितेपछि अर्को हारनै पर्छ भन्ने पनि छैन यसमा त दुवै पक्षले फाइदाका लागि नै प्रयास गर्छन् त्यसैले एक पक्षले मात्र फाइदा पाउने अवस्थामा वस्तुको विनिमय हुन सक्दैन धनी परिवारमा जन्मनु राम्रै कुरा हो नि यसमा कस्को पो दुई होला र तर कल्पना गर्नुहोस् त धनी परिवारमा जन्मेर पनि हातमा एक पैसा नहुने अनि पैसा कहिल्यै चलाउन नपाउने भयो भने कस्तो हुन्छ होला यसैगरी समाज सम्पन्न भएर मात्र पुग्दैन त्यहाँ स्वतन्त्र बजारको आवश्यकता पनि हुन्छ स्वतन्त्र बजारमा कम्पनीहरू स्वतन्त्रतापूर्वक प्रवेश गर्न र निस्कन पाउँछन् सबै क्रेता र विक्रेताहरूले वस्तु तथा सेवाको किनबेच स्वतन्त्रतापूर्वक गर्न पाउने हुनाले सधैंभरि एउटै मात्र कम्पनीले बजारको माग पूरा गर्ने भन्ने बरु कम्पनीहरूबीच प्रतिस्पर्धा हुन्छ र रा, राम्रो गुणस्तरीय सेवा दिने वस्तु उत्पादन गर्नेले बढी अवसर पाउने हुन्छ यसले गर्दा किन्ने र बेच्ने दुवै पक्षले विकासको धेरै मौका पाउँछन् यसले समाज सम्पन्न मात्र होइन समृद्ध पनि बन्छ स्वतन्त्र बजार भएको खण्डमा सबैभन्दा फाइदा पाउने वर्ग भनेको मध्यम र निम्न मध्यम वर्गका मानिस नै हुन् कि भन्ने पनि मान्न सकिन्छ फोर्डमास्टर सोनी वालमार्ट लगायतका कम्पनीहरूले यही वर्गका मानिसको स्वाद चाहना र आवश्यकतालाई ध्यान दिएर वस्तुहरू उत्पादन गरेका छन् स्वतन्त्र बजारमा जन्मदै स्वतन्त्र भएकाहरूका लागि मात्रै अवसर हुन्छ भन्न सकिन्न नियन्त्रित बजारमा त निर्धारित केही उद्योग र कम्पनीले मात्रै बजारमा हाली मचाउँछन् तर स्वतन्त्र बजारमा त साना ठूला हरेक किसिमका व्यवसायीले उपभोक्ताको माग र रूचि अनुसार काम गर्न पाउँछ यसैले यस किसिमको संरचनामा धनी मानिस राम्रो गर्दै जान्छन् भने गरिब मानिस झन राम्रो हुँदै मध्यम र उच्च मध्यम वर्गमा पुग्दछन् बजारबारे हामीले पाल्ने भ्रम कति सत्य अनि कति झुटो त यसैबारेको यो प्रस्तुतिपछि अब अगाडि बढ्छौ केन स्कुलनको पुस्तक जनाथन गलिबलका साहसिक कार्यहरूबाट जनाथन अर्थात हाम्रै जुजुमानका स्वतन्त्र बजार अनुभव जान्दतर्फ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 त्यसपछि एउटा अलिक चनाखो देखिने संवाददाताले निहुँदै दे, भीड़बाट फेरि सोधे तेस भए श्रीमान पुन्जी अर्को वर्षको तपाईँको कार्यक्रम के हुनेछ त के यसबारेमा केही भन्न सक्नुहुन्छ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 जुजुमान पनि त्यो बिरानो टापुका अचम्म लाग्दा उदेक लाग्दा नियम कानूनहरूले चकित हुँदै बिस्तारै हलबाट बाहिर निस्के जुजुमानको स्वतन्त्र बजार यात्रा अनुभव आजलाई यति नै त्यो बिरानो टापुमा जुजुमानको थप यात्रा हामी अर्को अङ्कमा प्रस्तुत गर्छौ यो सँगै अघि बढौको अन्त्यमा हामी आएका छौं समृद्धि फाउण्डेशनको सहकार्यमा हामीले यो स्तम्भ तयार पारेका हौ भोलि कार्यक्रम सेवामा रोटरीमा अघि बढ़ौको अर्को अंक लिएर हामी फेरि आउनेछौ कार्यक्रमबारे थप जानकारी र कार्यक्रमका पहिरेका अंकहरू तपाईँ डब्ल्यूड फेसबुक डट कम फोर्ड स्ड गर्न सक्नुहुन्छ